नमस्कार उज्यालो नाइन्टी नेटवर्क को कार्यक्रम श्रुति संवेग में प्राविधिक साथी सश्यन्द्र गौतम संगे मच्युत किमिरे को स्वागत उज्यालो नाइन्टी नेटवर्क मार्फत उपत्यका उपत्यकाभित्र नब्बे मेगा हर्टसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं श्रुति आजको श्रृङ्खलामा हामी केही कथाहरू लिएर आइपुगेका छौं आजको श्रुति सम्भेगमा हामी राजुबाबु श्रेष्ठको कथा संग्रह मृत्यु मेलाबाट कथाहरू वाचन गर्छौं मृत्यु मेला विदेशी भूमिका नेपाली कथाहरूको संग्रह हो यो संग्रह दुई हजार उनासत्तरी सालमा प्रकाशित भएको हो यसैभित्र संग्रहित राजुबाबु श्रेष्ठको कथा फतिमाको अनितोरात अब हामीले सुन्ने कथा हो साँझको नौ बज्दै थियो पतिमा आदम सबै छोराछोरीहरूलाई खाना खुवाई वरि फटाफट दा सक्न व्यस्त थिइन् उनको कामको गति हेर्दा लाग्थ्यो आज उनलाई निकै ठूलो काम गर्नु छ हरेक बिहिबार उनले यस्तै हतारो गर्छिन, बेलुकीको काममा बिहिबार दिनभर उनी छुट्टै ऊर्जाका साथ काम गर्छिन् काम कामको बोझले उनलाई कतिखेर दिन कट्छ पत्तै हुँदैन मन मनमा कता कता काउकती लागे जस्तै भइरहेको थियो उनलाई यतिखेर उनको मन पच्चीस वर्ष तरुणीको जस्तै चञ्चल भइरहेको थियो छ दिनको कष्टकर पर्खाएपछि आउने बिहिबारलाई उनी अत्यन्त खुसी र आनन्दको बार बनाउन चाहन्थिन् बिहिबार साँच्चै नै उनलाई स्वर्णिम दिन लाग्दथ्यो त्यसैले बिहिबार साँझ पर्न साथै उनको खुसीको सीमा हुँदैनथ्यो नौ बजीभित्रै भान्साको सबै काम सकेर छोराछोरीहरूलाई सुत्न पठाइहाल्थिन् सधैँजी आज पनि उनले त्यसै गरेन् छोराछोरी सुत्ने तर्खरमा लागेपछि बाँकी काम सकेर हातमुख धोई कोठातर्फ लागिन् कोठाभित्र पसेर उनले छोराछोरी सुतेको ठाउँतर्फ सुस्तरी चियाइन् टोकाबाट छिर्ना साथै बायाँपट्टिको भुइँमा तिनैजना छोराछोरी लहरै सुतेका थिए सबैलाई लगभग निधाइसकेको अवस्थामादेखि बिस्तारै बिरलाको चालले कोठामा बसिन् दिनभरिको थकानले पनि उनलाई कुनै प्रभाव पार्न सकिरहेको थिएन मनमा खुसीको बाढी पसिरहेको थियो उनलाई के गरौँ कसो गरौँ भइरहेको थियो कोठाको निस्तब्ध अन्धारोले उनमा रोमाञ्चकता भरिरहेको थियो कोठा को, को दायातर्फ रहकर काठ को मचान जस्त में पलटर बाहर जुन को उजालो हेूला भुलाने प्रयत्न करते थी उन्नी प्रत्येक सेकेंड घंटा जस्तक थियो गर्मी ज्यादा भैया डोका खुल्लें डोका थियो, को उजालों कोठा को कई भित्रसम आय थो भि बाहर को हरक गतिविधि प्रष्ट देखना सको घर बाहरपटी ठूल सीमेंट को पर्खाले घे कंपाउंड एवं सानों पक्की घर मिले पक्की घर वरपर तीनवटा घासै झुप्रा थे पक्की घर सकें टाँस को कोठा में थो बाा घर कंपाउंड लगभग घरक उचाई बराबर में थी जिसका कारण भि का गतिविधि बाहर बेखना सकन कम्पाउण्डभित्र रहेको चारैवटा घरकर्काबाट सोझे नदेखिओन् भनेर सबै घरका बीच सिमानामा छुट्टा छुट्टै साना पर्खाल लगाइएका थिए ती पर्खाल हेर्दा उनीहरू एकै परिवारका नभई छुट्टा छुट्टै हुन् कि जस्तो वाहन हुन्थ्यो त्यहीभित्र रहेको एउटा घाँसी झुप्रोमा बस्दथिन् फतिमा पूर्वपट्टि रहेको ठूलो फलामी मुख्यद्वारको मुखैमा उनको झुप्रो रहेकोले बाहिरबाट घरको कम्पाउन्डभित्र को आउँछन् सबै उनको कोठाबाट छर्लङ्ग देख्न सकिन्थ्यो रातको समयमा जब मुख्य ढोकाबाट कुनै पुरुष छाया उनको झुप्रोतर्फ बढ्थ्यो उनको खुसीको सीमा थियो. उनको मुटुको चाल एकाएक बढ्न थाल्दथ्यो छायाको टाउको आफ्नो कोठाको ढोकामा आइपुग्दा नपुग्दै उनका शरीरका रौँहरू ठाडा ठाडा हुन्थे त्यो छायालाई हावाको बेगले तानेजन तानेर भित्र ल्याइ आफूसँग टाँसु टाँसु लाग्दथ्यो उनी त्यो छायासँग खेल्न आतुर हुन्थिन् यतिखेर उनी खाटमा पल्टेर आशापूर्ण नजर ढोका बाहिर फ्याँकिरहेकी छिन् ढोकाबाट छिनछिनमा हावाको शीतल लहर सर पसेर उनलाई छोएर गइरहेछ उनलाई त्यो शीतल हावाको स्पर्श लोग्नेको जस्तै लागिरहेछ आनन्दमय हप्ताभरमा एक दिन लोग्नेको अँगालो पाउँदा उनलाई पर्व आए जस्तै हुन थालेको छ घरभित्रै भएको लोग्ने भेट्न पनि देउता भेट्न जत्तिकै गाह्रो भएको छ ताड़ा है तेरे इंतजार में हर मुझे तुमार दिया हाए ने उन्हीं सोचि रहे यो लोगने को जात भी गजब को होद संगे हु सदैं खटपट टाड़ा होता सदैं कृष्णा जी रुखो भारे मिठो जति रिसायो त्यति नजिक अचम्मको आकर्षण र माया लोग्नेले जे गरे पनि उनलाई लोग्नेको माया लागिरहेको छ यद्यपि विगतको जस्तो न्यानो र आत्मीय छैन तर पनि थोरै नै भए पनि लोग्नेको माया पाइरहौँ जस्तो लागिरहन्छौ उनलाई सधैँ कान्छीसँग मात्र बस्दा उनलाई रिसले पारो तात्छ र लोग्नेलाई कुटेर थिल्थिलो बनाऊ जस्तो लाग्छ तर उनको रिस मनभन्दा बाहिर निस्कन सक्दैन एक घन्टाको प्रतीक्षापछि पनि डोकामा कुनै छाया नदेखेपछि उनको मनमा चिसो पस्छ कतै आज बिहिबार पनि अघिल्लो हप्ता जस्तै त्यही नकचरी मोनिराकामै त बसेनन् शङ्काको गेरा फराकिन्छ भित्रभित्र इर्षाको बादर मडारिन थाल्छ धेरै बेर प्रतीक्षा गर्दा पनि लोग्ने आफ्नो कोठामा नआएपछि एकाएक उनलाई लोग्नेबाट तिरस्कृत हुँदै गएको महसुस हुन थाल्यो छटपट्टिले सीमा नाग्न थाल्यो खाटको दायाँ हात पसार्यो खाट नितान्त खाली थियो उनको छाती चिन्ताले बदपत्ती पोल्न थाल्यो आफूसँग सुत्न नआएको भन्दा पनि मोनिरासँग सुत्न गएकोमा बढी रिस उठ्यो उनको मनमा अनेक कुरा खेल्न था थाल्यो के अब लोग्नेलाई उनको कुनै आवश्यकता छैन के उनी थोत्रो कागज जस्तै मिर्काउन च्यात्न र जलाउन भन्दा अरू कामका लागि उपयोग नहुने भइसकिन्छ किंग कर्तव्य विमोट फतीमा खाट में पलटिए जोन को उजालो तर एक होर हरिया बेर गोरि उनको मस्तिष्क में भर्खर बीहे होता इब्राहिमसंग बिता स्वर्णिम रात सजीव बने आए बीहे होता तका का उनका उनका, उनका कति मया करते इब्राहिम ने इब्राहिम बिना को रात उनको कल्पना बाहर को थे साँच पर्न नपाउँदै इब्राहिम उनको अगाडि उपस्थित हुन्थ्यो उनको अगाडि बसेर मीठा मीठा कुरा गरी उनलाई खुशी पार्ने प्रयत्न गर्दथ्यो त्यतिखेर उनलाई संसारै जिते जस्तो अनुभव हुन्थ्यो हुन पनि एउटी नारीका लागि पति सुखाभन्दा अमूल्य उपहार के हुनसक्छ पतिको साथभन्दा प्यारो के हुनसक्छ पतिको अङ्गालोभन्दा न्यानो के हुन सक्छ तीन छोराछोरीको बाबु भइसकेपछि इब्राहिमले सावरीसँग दोस्रो विवाह गर्ने निर्णय गरे उनको सपना बालुवाको घर चाहिँ फासफुस भयो बताभुङ्ग भयो उनले धेरै रोही कराई गरिन् तर इब्राहिम टसको मस भएनन् उनको आँखा अगाडि इब्राहिमले सावरीलाई पत्नी बनाई घरमा भित्राए हेर्दा हेर्दै उनको जीवनमा कालो बादल छायो अब इब्राहिम उनको मात्र रहेनन् दुईतिर बाँडिए उन एकान्तमा बसेर धेरै रोइन् आँसुले सिरानी नबिजेको कुनै रात भएन तर उनको रुवाईको कुनै अर्थ थिएन देशको सरया कानूनले नै पुरूषलाई चारवटासम्म बिहे गर्न छूट दिएकाले दोस्रो बिहे गर्नु कुनै पहाड़ खस्नु जस्तो थिएन सुननी समाजमा तर फतिमाका लागि त्यो घटना समुद्र सुक्नुभन्दा ठूलो थियो आकाश खस्नु जतिकै थियो पहाड़ बग्नु जस्तै थियो पुरूषका लागि दोस्रो बिहे गर्ने कुरामा कानूनले नै छूट दिएपछि उनको केही जोर चलेन केही दिनसम्म उनलाई लोग्ने र सावरीको अनुहार हेर्न समेत मन लागेन सावरी लोग्नेसँगै पक्की घरमा बस्ने भई र उनका लागि तुरन्तै बन्यो आँगनमा नयाँ घाँसे जोत्रो पुरुषहरूको शासन भएको समाजमा महिलाले बोल्नु ठूलो अपराध ठानिने हुनाले चुपचाप नयाँ जोप्रोमा बच्चाहरूसँगै सरिनु हुने महिलाको काम सहन हो भन्ने कुरा उनले माइतीघरबाटै सिकेर आएकी थिइन् त्यसैले पनि उनले कुनै विद्रोह गर्ने आँट गरिन्दन् साभारीको आगमन पश्चात केही दिन लोग्नेसँगको साथ छुट्यो उनको उनलाई लोग्नेप्रति तीव्र घृणा जागेर आयो उनले लोग्नेको कुनै वास्तव गर्न छोडिन् तर केही दिनपछि इब्राहिम नै फेरि बस्न थाले त्यसपछि उनले हप्तामा तीन दिन लोग्नेको साथ पाउन थालेन् लोग्ने आफै आएर सम्झाएकाले उनको घाउमा थोरै भए पनि मलम लाग्यो तर पहिला जस्तो माया भने पलाउन सकेन उनको एक मन्डी लोग्नेलाई छाडेर छुट्टै बस्ने योजना बुन्यो तर उनलाई त्यसो गर्न पनि कानूनले रोक्यो उनको देशको कानूनमा महिलालाई छोडपत्र गर्ने अधिकार थिएन लोग्नेका विरूद्धमा उजुरी गर्ने छुट दिएको थिएन उनलाई उनको बाबुलाई दस हजार पाउन्ड तिरेर बिहे गरेको इब्राहिमले उनलाई लोग्नेलाई छाड्ने कुराले उनका बाबु पनि उनीसँग पक्कै खुसी हुने छैन किनकि उनका बाबु पनि इब्राहिमको जस्तै दिमाग भएका पुरुष नहुन् उनके सब सोचे फिर लोगनेकें झोप्रो में बने निर्णय करद्यपि यह उनको निर्णयभंदा कमजोरी संघ को समझौता थी महिला निर्णय करने अभिक समाज में उनका कू विकूला बांधने कोशिश कर समझाइन् तिन हप्ता मैना बित्दै गए सावरी गर्भवती भएपछि सारा बोझ उनकै थाप्लोमा आयो उनले सहनशील भएर सावरीको स्याहार सुसारमा कुनै कमी हुन दिइनन् सावरीको अवस्था ठीक नभएपछि इब्राहिमका रातहरू फेरि फतिमाकै झोप्रोमा बित्न थाले उनलाई केही महिना भए पनि ठुलै युद्ध जिते जस्तो भयो लोग्ने आफूतिर धेरै बस्न थालेपछि उनलाई फेरि लोग्नेप्रति केही मोह बढ्न थाले उनले सावरी पनि आफू जस्तै कमजोर र अधिकारविहीन महिला भएकाले मिलेर बस्नुपर्छ भन्ने सोचिन् मिलेर बस्नको विकल्प नभएकाले उनले आफ्नो यत्नाली ब्याएसम्म असल संबंध बनाने प्रयत्न करदसम सफल भी बनीं मन में जे भैप उनके सावरीला बैनी जस्ते व्यवहार करी सकेवरी बच्चा भैसके सुख दुख जसो तसो दिन चल रखी थी सावरी ने बच्चा, बच्चा पाए दुई वर्ष पब इब्राहिम ने फे अर्को बिहे करने निर्णय करे उनने पशु जस्त एकपटक फिर उनको टावको पहाड़ खसे जो तर उ पैला जस्तों दुखी भैनन् इब्राहिमला समझौन भी उचित समझेन्लेब्राहिमलाम्रांग बुझे थीं कि इब्राहिम आपका निर्णय पर पच्ने चावरी ने दुई तीन दिन रोई राय समझाने कोशिश कर इब्राहिमला उनको अनुरोध और आंसू ने पकाल सकेन अंत इब्राहिम तेस्ट बिहे करने तैयारी में लगे इब्राहिम आफ्नो तेस्रो श्रीमतीका लागि फेरि पन्ध्र हजार पाउन्ड तिन राजी भए म कमाई गरेर तिमीहरूलाई पाल्छु राम्रोसँग खाना लाउने बन्दोबस्त मिलाउँछु चिन्ता नगर भन्दै उल्टै इब्राहिमले सम्झाउने प्रयत्न गरे फतिमा र सावरीलाई फतिमाको छातीको पुरानो घाउ फेरि बल्झियो भने सावरीको छातीमा एउटा नयाँ घाउ लाग्यो लोग्ने बाँड्नुको पीडा कति दर्दनाक हुन्छ भन्ने कुरा फतिमालाई राम्रो थाहा थियो अब सावरीलाई पनि थाहा हुने भयो ती निरिहा दुवै महिलाहरू दिन रोएर एकअर्कासँग पीडा बाँड्न थाले तर उनीहरू रुनु र नरुनुको कुनै अर्थ रहेन इब्राहिमका लागि फेरि कम्पाउण्डभित्र धमाधम अर्को कोण निर्माण भयो मोरिराका लागि फेरि भोजको आयोजना भयो शेखको रोबरमा इब्राहीम र रो मोरिराबीच विवाह सम्पन्न भयो वरपरका छिमेकी र नाताकथाहरू निम्तालु भए कसैले आश्चर्य मानेनन् यो विवाहलाई तर सबैले सामान्य रूपमा लिए पनि प्रतिमा र लागि सुनामी भन्दा पनि गहिरो पीडा बनेर आएको थियो यो विवाह मुनिरासँग विवाह भएपछि केही दिनसम्म इब्राहिमले फतिमा र सावारीतर्फ त्यति ध्यान दिएनन् फतिमालाई फेरि लोग्नेप्रति तीव्र वितृष्ण जागेर आयो लग्ने कुनै क्रूर अत्याचारी पुरुष लाग्न थाल्यो लोग्नेको विरोध गर्ने साहस र अनुमति दुवै नभएकाले आफूभित्रको चोट मुटुमा नै दबाएर राख्नुभन्दा अर्को कुनै उपाय देखिएन उनको पक्षमा फेरि बिहे गर्ने मान्छेले केटीको बाबुले भने जति रकम चुप्ता गरेर बिहे गरेपछि उनीहरूले विरोध गर्नु र नगर्नुको कुनै अर्थ थिएन उनीहरू सहमत असहमत हुनुको कुनै स्थान थिएन उनले फेरि एकपटक जीवनको कठिन घडीलाई अत्यन्त कष्टका साथ आत्मसात गरिन् अब उनले लोग्नेलाई लोग्ने होइन एउटा आम मान्छेसँग हठानेर आफ्नो दुःख कष्टबाट मुक्त हुने उपाय सोचिन् र सावरीलाई पनि त्यसै गरी सम्हाल्न सल्लाह दिइन् अब लोग्नेलाई कुनै वास्ता नै नगर्ने गरी मनलाई बाँधिन् उनी कठोर बन्ने प्रयत्न गर्न थालिन् तर जति लोग्नेबाट परपर भाग्ने कोसिस गरे पनि उनको मनबाट इब्राहिमको माया हटेर जान सकेन हप्तामा एकै रात किन नहोस् आफ्नो लोग्नेको अँगालोमा बाँधिएर रहने मार्न सकेनन् फेरि उनी लोग्नेको थोरै दयाको पात्र बनिन् र उनका अनेक अनुनय बिनाएपछि मात्र हप्ताको बिहिबार एक दिन लोग्ने उनको भागमा पर्ने अलिखित सम्झौता भयो त्यसै दिनदेखि उनलाई अरूबार लोग्ने सभा सावरी कहाँ जान्छ कि मरिर कहाँ बस्छ मतलब हुन र बिहिबारको दिन मात्र सधैँ लोग्नेको प्रतीक्षामा बस्ने बानी पर्न थाल्यो त्यसै अनुरूप चल्न थाल्यो उनको जीवनचक्र विगतको यादमा डुबुल्की मार्दै मध्यरात भइसकेको थियो बाहिरबाट ढोका खोलेको आवाजले उनको स्मृतिको तीतो मिठो क्रम भङ्ग भयो उनी लोग्ने घरमा आइपुगेकोमा खुसीले उन्मत्त भइन् उनको शरीरमा काँडा उभ्रिन थाले ढोका बाहिर जुनको उज्जालमा लोग्नेको छाया हेर्न थाले एकैछिनमा एउटा पुरुष छाया उनको ढोका अगाडि आएर टक्क उभियो उनले प्रष्ट रूपमा लोग्नेको छाया चिनिन् उनको मनभित्रभित्रै अत्ता लियो शरीरका सबै नसाहरूमा रक्तचाप बढेजै भयो तर जब त्यो छाया उनको ढोकाबाट बायाँतर्फ मोडी पक्की घरतर्फ लाग्यो तब उनको मनमा अचानक चिसो पस्यो उनी बिस्तारै खाटबाट उठेर लोग्नेको छाया गए तर फेरिन् लोग्ने सिधै मनिराको कोठाको डोकामा गई डोका डक्टोकाउन थाले केही बेरमा मनिराले ढोका खोली भित्र लगेर ढोका बन्द गरिन् लोग्नेको यो व्यवहारले फतिमाले आफ्नो ठूलो अवहेलना भएको ठानिन् उनले मनमा सोचिन् कि अब इब्राइमको जीवनमा म रहनु र नरहनुको कुनै मूल्य छैन कि अब म इब्राहीमको खाँचो नसक्ने बुढी भइसकेँ दुवै प्रश्नको उत्तर पाएन उनको मनले उनलाई लोग्नेदेखि साह्रै बिस उठेर आयो जिन्दगी है उनी सुस्दारी पाइला बढाउँदै मुनिराको कोठातर्फ लागिन् कसैले थाना पाउने गरी ढोकाको छेपबाट भित्र चियाउन थालिन् कोठाभित्र इब्राहिमले मनिरालाई अँगालोमा कसेको देखि उनलाई सहीन सक्नुभयो कमसेकम हप्तामा एकपटक भए पनि आइरहने लोमेले यसरी तिरस्कार गरेकाले उनको आक्रोशले सीमा नाग्यो रिसको आवेगमा उनले सोचिन् दुवैजनालाई भान्साको दाउले छपकाइदिन्छु र जेल जान्छु आखिर मलाई सधैँ दुःख कष्ट र तनाव झलेर यस घरमा बस्नुभन्दा जेलमा बस्नु नै आनन्द हुन्छ तत्कालै उनलाई आफ्ना छोराछोरीको भविष्यको चिन्ताले सतायो उनको आत्माले त्यसो नगर्न खबरदारी गर्यो उनले फेरि अर्को उपाय खोजिन् यसरी दिनदिनै मरेर बाँच्नुभन्दा आफै बिस्खाएर मरिदिउँ यो बाटो पनि उनलाई उचित लागेन इब्राहिमको गल्तीका लागि म किन आफ्नो जीवन समाप्त गरौँ बरु जति सकिन्छ लडेर माझौँ अनि फेरि दृढ बलिन् र इब्राहिमसँग मौन युद्ध गरेर बस्ने निर्णयमा पुगिन् मनिराको कोठाको बत्ती निभ्यो भित्र निस्पट अन्धकार छायो प्रतिमाको जीवन जस्तै थियो त्यो हो अन्धकार अन्धारोमा अब इब्राहिम र मुनिरा दुवै देखिएनन् केवल मनिराको मलिन मु सुकसुक हाट र चलमला हाट उनको कानमा ठोकिरह्यो उनीहरूको आवाजले उनलाई औडाहा भयो आफ्ना सबै इन्द्रियले काम गर्न छोडे जस्तो लाग्यो धेरै बेरसम्म भित्रबाट एकहोरो एउटै एक लयको एक आवाज आइरह्यो उनले एकाएक इब्राहिमसँगको पहिलो रात सम्झिन् मनमा इब्राइमको स्पर्शको मिठास दौडियो उनको अङ्ग अङ्गमा इब्राहिमका हातहरूले काउकती लगायो बलिष्ठ पखुरा रजय शक्तिब्राहिम को कोसी अंगालो में लल्याकुलो पाए उनको शरीर उनको तन मन सबर्णिम याद स्वाद संचारित भे उल्लास और उन्माद कोठा भि को चर उत्कर को उत्कर्ष आवाज के क्षणभरमे ध्वस्त भय उनका मुनिरा को सुखदी डाहाग आय अब आवाज बिस्तारे कम हो शरीर भकभग उम्लि को पानी जस्तीय थी उनको शिरदि पाइतालाम का अवयवर इब्राहिम के स्पर्श को में थरतराई नहिवा, नहिवा, उनी त्यहाँबाट सरासर धारातर्फ बढिन् धारामा पुगी धाराको टुटी मुनि थचक्क बसेर आफ्नो टाउको माथि धाराको फोरा खोलिन् एकैछिनमा उनको शरीरको सबै लुगा नेतृक्क बिजने गरी शरीरभरि पानी दौडियो धेरै बेरसम्म यसरी नै शिरमा पानी छाडेर उनी धारामा बसिरहेन् पानीले उनका तातेका सबै अङ्ग पखालिएपछि मात्र उनी कोठाभित्र बसिन् र चिसा खोली आफ्नो खाटमा पल्टिन् खाटमा सुतेर गएकोहरू ढोकाबाट छिरेका जोनको उज्यालोको चोइटाहरूलाई हेरिरहेन् गर्मीको दुर्रातमा पनि उनलाई आफ्नो ओछ्यान हिउँ जस्तै चिसो अनुभव भइरह्यो कार्यक्रम श्रोति सम्वेकमा हामीले अहिले सुनेको कथाको शीर्षक थियो फतिमाको अनितो रात राजुबाबु श्रेष्ठको कथा संग्रह मृत्यु मेलाबाट यो कथा हामीले वाचन गरेका हौं यसै कथा संग्रहभित्रबाट अर्को कथा लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला प्रचार उज्यलो नाइन्टी नेटवर्क कार्यक्रम सुते समय फिर स्वागत तपाई अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ श्रुति सम्मेकमा हामी आज राजुबाबु श्रेष्ठको कथा संग्रह मृत्यु मेलाभित्र संग्रहित कथाहरू सुनिरहेका छौ अब यसै कथा संग्रहबाट हामीले वाचन गर्ने कथाको शीर्षक छ क्रिस्टिना एट द रेट जार थेम्स नदीको पूर्वी किनारमा रहेको गोलघरमा बसेर लन्डन ब्रिजको दृश्यलाई क्यामेरामा कैद गर्न व्यस्त छिन् क्रिस्टिना म गोलघरको बेन्चमा बसेर क्रिस्टिनाको यावत कार्यलाई हेरिरहेको छु लन्डन ब्रिज थेम्सको किनार र यो सेमसिम पानीले मभित्र अनुपम आनन्दको सञ्चार गराएको छ रुझाउने किसिमको सेमसिम पानी परिरहेकाले हामी लन्डन ब्रिजतर्फ जान सकिरहेका छैनौँ थेम्स नदीको किनारको ढुङ्गा बिछाइएको फुटपाथमा मानिसहरूको चहल पहल छ यसपालि लन्डनमा हिउँ नपरे पनि जाडाले भने नराम्ररी कक्राएकै छ आकाश अँध्यारो बन्दै गइरहेकाले अलिकति दूरीमा रहेको लन्डन ब्रिज पनि त्यति स्पष्ट देखिएको छैन तैपनि त्यसलाई ब्याकग्राउण्डमा पारेर डिजिटल क्यामेराबाट एकअर्काको फोटो खिच्न लागिपरेका छौँ हामी वास्तवमा भन्नुपर्दा फोटो खिच्ने क्रममा आजै बिहान दस बजे ट्राफल गरेर स्क्वायरमा क्रिस्टिनासँग मेरो हुल हुल भेट भएको हुल्का हुल मान्छेहरूको बिचमा हामी एक्लो हुनुको अर्थले नै हामीलाई भेट गराएको थियो र हामी एकअर्कासँग नजिकैका थियौँ अझ यसो भनौँ त्यतिखेर एकअर्कासँग परिचय गरी सङ्कै हिँड्नु नै हाम्रो एक्लोपनको विकल्प थियो समयले नै हामीलाई यस मोडमा पुर्याएको थियो यो पाँच घन्टामा मैले सयौँ फोटो खिचेँ उनका र त्यति नै खिचिनु होला उनले मेरा पाँच घण्टा अगाडिसम्म अपरिचित उनी कुराकानीकै क्रममा अहिले अत्यन्तै घनिष्ठ साथी जस्तो भइसकेकी छन् कुराकानीकै क्रममा थाहा पाएको थिए उनी नर्वेबाट एक हप्ताका लागि एक्लै लन्डन घुम्न आएकी रहेछन् तर म चाहिँ मौसम ठिक नभएकाले परिवारलाई कोठामा नै छाडी एक्लै निस्केको थिएँ लण्डन सहर घुम्न फोटो खिच्ने र घुम्ने क्रममा भएका कुराकानीबाट उनी बाहिरबाट जति सुन्दर देखिन्छिन् त्योभन्दा पनि बढी उनको मन सुन्दर रहेछ भन्ने किटानी गरेको थिएँ मैले उनको हँसिलो मुहार र मिठो अनि प्रभावपूर्ण बाघ मभित्र नजानिदो प्रभाव पारिरहेको थियो कहीं जा जा जा जा जा जा उनको सुंदर मुहार गहरू पीड़ा उर्लिख प्रतीत पार हो रक्षण में लोप पड़े जो यस्तो लाग्थ्यो उनी हर क्षण खुसी हुन चाहन्छन् हर क्षण रमाउन चाहन्छन् र ओस्रोलाई बिर्सेर लन्डनमा नै हराउन चाहन्छन् तर पनि बारम्बार उनको अनुहारमा खेल्ने तनावका रङले गर्दा वर्षाले धमिलिएको थिएम्स र तुवालोले छोपेको लन्डन ब्रिजको प्रतिबिम्ब जस्तै अस्पष्ट देखिन्थिन् उनी क्रिस्टिना तिमी लन्डनमा भएर पनि कतै हराइरहेको जति देखिन्छौ कि तिमीलाई ठिक छ मैले उनको ध्यान आफूतिर तान्ने कोसिस गरेँ हेर न सागर मैले ओस्रो छाडे पनि त्यो डेभिडको भूतले मलाई अहिलेसम्म छाडेको छैन उनको प्रत्युत्तरले म आश्चर्यमा परेकै छिन् यो उनको व्यक्तिगत मामिला हो त्यसैले चासो लिन पनि उचित ठानेन तर मनले आफैसँग प्रश्न गरिरह्यो को हो यो डेभिड जसले क्रिस्टिनालाई यति ठूलो पीड़ा दिई अझै उनको मनमा राज गर्न खोज्दैछ पन्ध्र दिनको लन्डन बसाइमा यसरी एक्लै कहिले निस्केको थिइनँ म परिवारसँग घुम्नुको मजा नै अर्कै तर परिवारको साथ जस्तो रमाइलो नभए पनि एक्लै घुम्नुको साथ छुट्ट्याउँदो रहेछ हुन त मान्छे एक्लै आफ्नो लागि मात्र पनि भाँचेकै छन् हाँसेकै छन् यति टाढाबाट अर्काको मुलुकमा एक्लै घुम्न एक पनि आएकै छन् तर हामी नेपालीमा भने एक के एक्लै केही गर्ने आट सामर्थ्य कहिल्यै आएन हामी सधैँ अर्काको साथमा रहने बानी परेकाले पनि होला हामीले कहिले हाम्रा खुट्टालाई बलियो पारेनौँ एक्लै केही गर्ने सोच नै एक्लै केही गर्ने हिम्मत नै गरेनौँ घरदेखि अफिससम्म हामीलाई कसै न कसैको साथ चाहियो परनिर्भरता यति बढ्यो कि हामी आफूभित्रको सम्पूर्णता खोज्न कहिले लागेनौ अरूकै भरमा जीवन टार्न र गुजार्न अभ्यस्त रह्यौं सागर मेरो जीवनमा पाँचवटा पुरुषहरू आए तर ती पाँचैजना मेरा जीवनसाथी बन्न लायक थिएनन् मैले एउटा इमान्दार पुरुष खोज्दा पनि पाइनँ यो संसारमा आफ्नो मान्छेमा इमान्दारिता र माया खोज्नु पनि कुनै ठूलो कुरा हो र कृष्णना मेरो सोधाई बिना नै आफ्नो जीवनकाथ एकरो बोल्न थालिन् म अमुख शान्त बसिरहे म जीवनमा सबै थोक सहन्छु तर बेइमानहरूसँग सम्झौता गरेर बस्न सक्दिनँ बरु म एक्लै ठिक छु एक्लै हुँदा आफूप्रति मात्र इमान्दार भइ पुग्यो कसैका बारेमा चिन्ता लिनु त परेन उनको बोल्ने क्रम भङ्ग गर्न मन लागेन उनी बोलिरहेन् निकै बेर मैले सुनिरहे सागर धेरै मान्छे एक्लै पनि बाँचेकै छन् अब म एक्लै बाँच्न चाहन्छु एक्लै भएपछि कसैको माया त लाग्दैन अनि बारम्बारको यो तनाव पीडा र दुःख झेल्नु त पर्दैन होइन त यसपटक उनले मेरो तर्फबाट पनि उत्तर खोजिन एक्लो आफैमा तनाव पीडा र दुःख हो कृषिमा मान्छेलाई एक्लै बाँच्नु निकै कठिन हुन्छ मान्छे एक्लै जन्मन्छ एक्लै मर्छ भन्ने दर्शन कुरा लाग्छ मलाई म त भन्छु मान्छे अरू कसैका लागि जन्मन्छ र जीवनभर अरूका लागि काम गर्छ यथार्थमा मान्छे आफ्ना लागि जन्मदै जन्मदैन ला। त्यसैले तिमी पनि अरूका लागि जन्मेकी हो तिम्रो लागि पनि तिमीले चाहे जस्तै कोही जन्मेका होलान् तर खोज्ने प्रयास चाहिँ तिमीले नै गर्नुपर्छ कृष्णमा के सबै पुरूषलाई एउटै कसीमा राखी मापन गर्न सकिन्छ कृष्णनाको संवेदनायुक्त भावावेशलाई के केही हदसम्म भए पनि शान्त पार्ने प्रयास स्वरूप विस्तारै आफ्नो मत राखे सागर तिमी नेपाली हौ त्यसैले तिम्रो बारेमा भन्न मलाई कठिन पर्छ तर मैले मेरो जीवनमा कहिल्यै भेटेँ इमान्दार पुरुषहरू जति भेटेँ सबै स्वार्थी डोङ्गी र हेपा एउटी महिलाको मन बुझ्न सक्ने पुरुष होला जस्तो लाग्दैन यस संसारमा उनी पुरुषहरूप्रति आगो अकालिरहेकी थिइन् मैले उनको आक्रोश निभाउने प्रयास पनि गरिनँ सायद उनी आफ्ना पीडा सुनाएर मन पखराइरहेकी थिइन् बारम्बार डेभिडप्रति आक्रोश भक्दै थिइन् क्रिस्टिना तिमी त विकासको उत्कर्षमा रहेको युरोपीय समाजक महिला हामीले सुन्दै आएका छौँ युरोपमा महिला र पुरुष बीच रौँ बराबरको असमानता र विभेद हुँदैन तर तिमी कसरी पुरुषप्रति यति विघ्न कठोर भनेर बोलिरहेकी छौ मैले कृष्णसँग थप जिज्ञासा राखेँ सागर चाहे संसारका जुनसुकै कुनामा बसेको मान्छे किन नहोस् पुरुष पुरुष नै हुन्छ पुरुषले चाहेर पनि महिलाको संवेदना बुझ्न सक्दैन भौतिक विकासका सन्दर्भमा युरोपीय मुलुकमा तिमीले भने जस्तै विकासका कुराहरू भएका होलान् तर जब जीवनको प्रश्न आउँछ त्यहाँ सबै पुरुषहरू उस्तै लाग्छन् मसँग त्यस्तै अनुभव छ मेरो जीवनमा आएका हरेक पुरुषले मसँग खेल्न चाहे र खेलेर गए ती सबैलाई मैले कुनै न कुनै कोणबाट माया गरेँ र आफूलाई समर्पण गरेँ तर तिनीहरूले जे चाहन्छन् म त्यही त्यही गरेर बसिरहन कसरी सक्छु मेरो पनि त आफ्नै जीवन छ सधैँ पराजित भएर बस्न मेरो आत्माले दिएन त्यसैले म आज एक्लै छु यहाँ तिमीसँग उनको आत्मसम्मानपूर्ण कुराले मानिस ध्वस्त हुन चाहन्छ चा। तर पराजित भएर बाँच्न चाहँदैन भन्ने हेमिङ्गेको उपन्यास ओल्ड म्यान एन्ड द सीको सार सम्झिरहेको छ सखिया अंजुरी भर भर का छलिया मोरे मोर छलिया मोरे बागे छलिया मोरे डगरे उसको किनारमा क्रिस्टिनासँगको कुराकानी झन्झन जटिल बन्दै गरिरहेको छ उनी अत्यन्तै भावुक मुद्रामा देखिन्छन् उनको कुराबाट यस्तो महसुस भइरहेछ कि जीवनमा उनले असफलताभन्दा केही हात पारेकी के छैनन् तर ती सब कुराको कारक थियो कुनै न कुनै पुरुष कसरी कसरी म उनको जीवन कथा नराम्री प्रभावित होते गई रखे मित्र उन्नीप्रति नजानी तो, तो मया पला उनका हरको म पुरुष हूं तर उनको पुरुष प्रति को आक्रोशला सहज पचाकु मोचि रखु एवं पुरुष को अगड़ी पुरुष का बारे में उन्नी बी बमन करी छिन् छु उनी मट के चाहन् उनको कुरा प्रति समर्थन या मात्र सहानुभूति अझै मात्र उनको र मेरो चिन्जान भएको तैपनि उनी म प्रति यति हार्दिकताका साथ प्रस्तुत भइरहेकी छिन् विगतप्रतिको शून्यता र भविष्यप्रतिको अनिश्चितताबीच उनी मलाई एउटा नजिकको मित्रको स्थानबाट हेरिरहेकी छिन् हुन त मान्छेको मन नहो आफू हिँडेको बाटाको ढुङ्गा त प्यारो लाग्छ भने मान्छे त मान्छे नै हो नि विचार मिलेपछि त्यहाँ रम्र जातको कुनै स्थान हुँदैन युरोपियन र एसियन जस्ता मानव निर्मित परिचयको कुनै अर्थ रहँदैन सायद उनको र मेरो नाता पनि हार्दिकताबाटै शुरू भएको हो मानवीयताबाटै शुरू भएको हो मेरो त लन्डन ब्रिज कति सुन्दर देखेको मैले सोचेकै थिइनँ आज घाम लाग्नेछ घामको सानो चोइटासँग पनि कति डर आउँछन् यी अँध्याराहरू जीवन जतिसुकै अँध्यारा भए पनि आखिर उज्यालो नै प्यारो हुन्छ जीवनमा त्यति मेला उज्यालो मनपर्दैन कृषिनाको ध्यान अन्तै मोड्ने प्रयासस्वरूप बोले भर्खरै पानी परेर थाकेको लन्डनको आकाशमा पश्चिमबाट चियाएको थियो घाम अस्ताउँदो सूर्यको प्रकाश पर्दा थेम्स नदीको पानीमा देखेको टलक र लन्डन ब्रिजमा देखेको सुन्दरताले मनमा च्याप्प समातेको थियो साँच्चै लन्डनको सुन्दरताको सही परक आजै भएको थियो मलाई सागर म जीवनदेखि विरक्त लागेर एक हप्ताका लागि लन्डन आएी थिएँ तर ओसलो छाडे पनि ओसलोका यादे लखटिरहेछन् मलाई मान्छेले वर्तमान जति नै खुसी खुसी बिताउँछु भने पनि विगतका घाउहरूको पीडाले उसलाई तिरलिरहँदो रहेछ मन नै नउग्रिएपछि त्यहाँ घाम लाग्नु र नलाग्नुको कुनै अर्थ नहुँदो रहेछ बुझ्यो कृष्ण अझै पीडाको पहिरोबाट उम सकेकी थिइन् कृषि तिमी त खुसी खोज्न लन्डन आएकी होइन र खुसी छाडेक नै किन नहोस् त्यसलाई टिप्नुपर्छ सँगाल्नुपर्छ तिमीलाई हाँसेर बाँच्न पनि समय कम छ जीवनमा यस्तो जीवनलाई पनि दुःख पीडा र असफलता सम्झेर किन बर्बाद गर्ने प्लिज छाड तिम्रा यो कुराहरू र यो थेम्स नदीको किनारको साँझमा रमाइलो मनाओ उनलाई वर्तमानमा बाँच्न उत्साहित बनाउने प्रयत्नस्वरूपमा बोले तिमीसँगको यो छोटो भेट म सम्झिरहनेछु जीवनमा यस भेटले मलाई जीवनप्रति आशावादी बनाएको छ म केही रमाउन थालेकी छु तर अब सोच तिमीसँगको साथ त्यति लामो छैन भन्ने जान्दा जाँदै पनि म तिमीसँग यति धेरै हाँस्न र नजिकन चाहिरहेको छु यो पनि एउटा मिठो ब्रह्मणहरू के हुन सक्छ र सागर मौसम सफा भएकाले हामी एकापसमा कुराकानी गर्दै थेम्स नदीको किनारै किनार लन्डन ब्रिजतर्फ बढ्यौँ बेलुकीको साढे पाँच बजेको थियो म अब क्रिस्टिनासँगसँगसँगसँगसँग विदा मागेर कोठातर्फ लाग्न चाहन्थेँ तर उनलाई चटक्क छाडेर जान पनि सकिरहेको थिएन मलाई थाहा थियो क्रिस्टिना मेरो जीवनको एउटा पात्र मात्र हुन् जोसँग एकैछिनपछि छुट्टिनु छ र जीवनमा सायद अर्कोपटक भेट हुन्छ भन्ने आशा अत्यन्त न्यून छ त्यसैले पनि एकैछिन भए पनि क्रिस्टिनासँग त्यहाँ रमाउने इच्छालाई अन्यथा मान्य पक्षमा छैन म एकैछिनमा हामी लन्डन ब्रिजमा पुग्यौँ र एकअर्काको फोटो खिच्न आउँछौँ उनले बाटो हिँड्ने बटुवासँग हामी दुईको फोटो खिचिदिन अनुरोध करिन। उनका मेरा पाँच सातवटा फोटो लन्डन ब्रिजसहित क्यामेरामा कैद भए अब अन्धारोले आफ्नो साम्राज्य फैलाउने प्रयत्नमा रहेकाले म उनीसँग विदा माग्ने मेरो हतारोलाई अब उनले पनि अनुभव गर्न थालिसकेकी थिइन् लन्डन ब्रिजको माथिबाट थेम्स नदीको पानी हेरेर उनी भर्खरै बत्ती लागेको लन्डन सहरको दृश्य एकहोरो क्लिक क्लिक गरिरहेकी थिइन् कृष्णाना अब मलाई जानुपर्छ मैले सुस्तरी बोलेँ मेरो आवाजले उसको ध्यानभङ्ग भयो उनले एकैछिन समन्जस्यमा परिचय भयो मेरो लागि अब त्यहाँ बसिरहनु सजिलो पनि थिएन उनले मलाई एकर हेरिरहेन् सागर आजको रात तिमी मलाई साथ दिन सक्छौ यो एक रातमा म मेरा जीवनका सबै पीडा तिमीसँग बाँड्न चाहन्छु यो संयोगको रातलाई स्वर्णिम अनुभवका रूपमा सङ्घाल्न चाहन्छु कृष्णनाका अप्रत्याशित प्रस्तावले म एकैछिन निर्ग्रस्त भने कृष्णाको लागि यो प्रस्ताव सहज र सामान्य भए पनि मैले यसलाई सहरर्ष स्वीकार गर्न सक्ने अवस्था रहेन क्रिस्टिनाको प्रस्तावलाई न तत्काल स्वीकार्न सके न त नकार्न एकै दिनको भेट र कुराकानीमा उनले यति नजिकबाट हेर्नेछन् भन्ने कल्पना पनि गरेको थिएन म झन दुविधामा परे त्यो पुरुष मन तुरन्त क्रिस्टिनाको अनुरोधलाई स्वीकार गरी उनीसँग होटलतर्फ जान उत्ताउ लियो उनको सुन्दरताको अगाडि न त मस्तक बन्यो मस्तिष्कको कुनै कुनामा झिल्को उठ्यो र बिस्तारै आगो सल्किँदै गयो चारैतिर यो आगो निभाउन एकैछिन हम्मे हम्मे पर्यो तर अन्तत मैले आफ्नो मन र मस्तिष्कलाई नियन्त्रणमा राखेँ क्रिस्टिना लन्डनमा मसँग मेरो श्रीमती र छोराछोरी पनि आएका छन् राति त म कोठामा पुग्नै पर्छ म दुःखी छु तिमीलाई साथ दिन नसकेकोमा मेरो असमर्थताले तिमीलाई पर्न भएको दुःखप्रति म क्षमा चाहन्छु र यसलाई मेरो अस्वीकृत नसम्झिदिन आग्रह पनि गर्छु बिस्तारै प्रत्युत्तरमा बोले मेरो जवाफले एकैछिन उनी अवाक हेरिरहेन् मलाई अनुहार थोरै बिग्रियो तर एकैछिनमा सम्हालेन् उनले आफैलाई सागर तिमी सोच्दै होला यो कस्ती आई हो तिम्रो ठाउँमा म भएको भए पनि यस्तै सोच्ने होला तिमीलाई माया गर्छु त भन्दिनँ तर जीवनमा यति नजिकबाट कुरा गरेको थोरै मान्छेमा तिमी पनि एक हौ आजको यो भेटले जीवनमा भुल्न नसक्ने मान्छेमा तिमी पनि थपिएका छौ तिमी पनि एक पुरुष हौ तर किनकिन तिम्रो दृष्टिमा र प्रस्तुतिमा युरोपियन पुरुषहरूभन्दा भिन्न अनुभव गरेकी छु तिम्रो यहीपनका कारण मैले तिम्रो साथ खोजेकी छु उनले आफ्नो कुरालाई पुष्टि गर्ने प्रयास गरिन् तर नजानि पाराले म माथिको कायमै राखिन् यो कुरा सत्य हो कि म पनि उनीसँग प्रभावित छु उनी प्रति संवेदनशील छु उनका जीवनका कतिपय प्रसङ्गहरूको साथ दुःखी बनेको छु र एउटा पुरुष सुनका नाताले सबै पुरुषहरूको तर्फबाट क्षमायाचना पनि गरेको छु तर यति हुँदाहुँदै पनि कि उनी यतिखेर मेरो प्राथमिकतामा पर्नै सक्दिनन् मसँग मेरो आफ्नै जिम्मेवारी छ जब मान्छे जिम्मेवार हुन छोड्छन् तब ऊ मान्छे हुनु र नहुनुको कुनै अर्थ रहँदैन यो चाहिँ पक्का हो कि मभित्रको मान्छेले उनलाई दुःखी बनाएर चटक्क छोडिजाने आदेश गर्न पनि सकिरहेको छैन कृष् म विवास छु मेरो मान्यता र मूल्यले तिमीलाई साथ दिन सक्ने अवस्था छैन मेरो कर्तव्यले श्रीमती र बच्चा बच्चीसँगको साथलाई महत्वपूर्ण मानेको छ त्यसैले तिमीले मलाई बुझ्नुपर्छ यो सही हो कि मेरो जीवनमा यति नजिकबाट साथ खोज्ने तिमी प्रथम महिला हो कसरी कसरी तिमीलाई मैले नजिकबाट अनुभव गरेको छु तर मेरो आत्माले यतिखेर तिम्रो प्रस्ताव स्वीकार गर्न सकिरहेको छैन अन्यथा नसोच्छ मेरो अभिप्राय तिमीलाई दुःखी बनाउनु हुँदै होइन मैले उनलाई सम्झाउन कोसिस गरेँ वा सागर तिम्रो अस्वीकृति पनि कति मिठो तिम्रो कुरालाई मैले सहजै ग्रहण गरेकी छु म तिमीलाई बाध्य पार्न चाहन्न र तिमी विवश बनेर मसँग हिँडा भन्ने इच्छा पनि राख्दिनँ मान्छेले बाध्यता र व्यवस्थामा गरेका कार्यहरू सही हुन सक्दैनन् तिमी आफ्नो परिवारलाई कति माया गर्द रहेछौ सलाम छ तिमीलाई वास्तवमा मेरो खोज भनेकै तिमी जस्तै पुरुष हो तिमीलाई भेटेपछि मभित्र रहेको पुरुषप्रतिको घृणा थोरै पनि घटेको छ म जीवनप्रति आशावान बन्नेकी छु त्यो डेभिड जसले मसँग एक वर्षको साथमा पनि कहिले जीवनका कुरा गरेन मात्र भोगको कुरा गर्यो मस्तीको कुरा गर्यो र म बिरामी भएका बेला अर्कै केटीसँग डेटिङमा व्यस्त रह्यो म स्वस्थ हुने दिनको प्रतीक्षासम्म गरेन कति फरक छ त्यो डेभिड र तिमीमा एउटा भोगमा लिप्त छ भने एउटा जीवनमा धन्यवाद क्रिस्टिना कमसेकम तिमीले मलाई बुझिदियो न त तिमीसँग छुट्टिन निकै गाह्रो हुने थियो मलाई तिम्रो लन्डन बसाएर ओसो फर्केपछिको जीवन सुखद रहोस् मलाई कता कता नरमाइलो अनुभूति भयो क्रिस्टिना मलाई एक अरू हेरिरहन् उनको अनुहारमा नजानिँदै उदासीपनले प्रवेश गरेको थियो सागर सायद लन्डन ब्रिजबाट हामी छुट्टिएपछि फेरि हाम्रो भेट हुने छैन ट्राफलगर स्क्वायरदेखि लन्डन ब्रिजसम्मको यो छोटो यात्रा र तिमीसँगको परिचय जीवनको सुख क्षण बनेर रहनेछ हुन त आज तिमी मसँग बसे पनि भोलि बिहान त हामीले एकअर्कालाई छाड्नै पर्थ्यो मान्छेले खोजेको कुरा सधैँ कहाँ पाउँछ र नपाउनु र नभेटिनुको मजा झन् अर्कै छ कृषिना हल्का खुसी र दुःख मिश्रित स्वरमा बोलिन् उनको कुराले मनकै हलुका भयो जिन्दगीको यो बसाई मेरो लागि पनि एउटा छुट्टै सम्झनाको रूपमा रहिरहनेछ मैले जति चाहे पनि कृषिनाको त्यो हँसिलो मुहारको भावुता बोलीमा रहेको मिठो आक्रामकपन र हार्दिकतालाई कदापि बोलने सकने तर संबंध प्रभाव रया को जेप्य ही हो कि ये उन मैले उनीसँग अन्तिम अन्तिमपटक जानका लागि अनुभूति मागे एकाएक उनको अनुहारमा थोरै पीडाका रेखाहरू कोरिएको अनुभव गरेँ उनी केही बोलिनन् उनले ब्यागबाट एउटा भिजिटिङ कार्ड मेरो हातमा दिँदै मलाई गुममा अँगालो के केही बेरको अँगालोपछि मलाई त्यहीँ छोडेर मलाई हेर्दै नहेरी उनी सरासरी लन्डन ब्रिजको पूर्वी किनारतर्फ लागिन् म त्यहीँ उभिएर उनलाई एकटकले हेरिरहे उनी एकटक पनि नफर्किकन पुल पार गरेर किनार किनार उत्तरतर्फ लागिन् मन भारी भइरहेको थियो र कता कता केही जस्तो अनुभूति भइरहेको थियो यतिखेर उनी पुल पारि पुगिसकेकी थिइन् तल पुलमुनी थेस बगि रखिए पारी किनारा में बत्ती उज्या में उनक सानों आकृति हिड़ी रखिए दूरी बढ़ते ज्यादा कई बेर में नहीं उनको आकृति बिलायो मेरे दृष्टि मनुपस्थित खल लो हतार हतार हाथ में रहो भिजिटिंग कार्ड अरे काड़ में लेखि कृष्णा एट द रेट याहू डट कम मन में आयो श्रुति संवेगमा अहिले हामीले सुनेको कथाको शीर्षक हो क्रिस्टिना एट द रेट यो कथा राजुबाबु श्रेष्ठको कथा हामीले उहाँको कथा संग्रह मृत्यु मेलाबाट वाचन गरेका हौं आजको कार्यक्रममा हामीले मृत्यु बेलाबाट दुईवटा कथाहरूको वाचन गऱ्यौं यी कथाहरूको वाचन आजको लागि श्रुति सम्वेगको समय सकिएको छ अर्को दिनसम्मका लागि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे विदा चाहन्छौ शुभरात्रि